नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट हुने मलाई साथ मिलिराखेको छ सा। विष्णु र अझ तपाईँकै लोकसङ्गीतको सहयात्रिक दिवस मगर अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनको डब्लु डेड लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह रह पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म लोकप्रिय रेडियो रेडियो अर्पण एक सय शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस शून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुईटा बाटो खुलाख्या तक्रम में आने अपना आपजन घर पर लगा तैयार का संपूर्ण प्रियजन मित्र समझना संदेश सकूँ कार्यक्रम को शुरुआत में कोई मित्र होने प्राविधिक मित्र विष्णुजी ने सारा सा। कर स्वागत करी कसरी बीती बाटोतिर हिँड्दै हुनुहुन्छ रेडियो सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ यति बेला धादिङबाट सञ्जय चाहिँ पङाउ आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ हामीले पनि निकै माया गरिराख्नुहुन्छ फोन गरिराख्नुहुन्छ र आफ्नो आफन्त इष्टमित्रलाई पनि सम्झना सन्देश राखिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सन्जुजी निकै खुसी हुनुभएको के कस्तो भयो सञ्जुजीलाई आज ए पानीले भिजेर अलिकति पानीले भिज्यो भने कसलाई सम्झिन चाहनु मेरो बाबा, मोमी, बाबा, छुल साथी, मलाई गाई घाट आउन इतना विदाई छपन्न पांच तिर तीन सौ बत्तीस शून्य सौपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटाबाट हामीले खुला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त स्ट्र मित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ बितिरहेको छ तपाईँको दिन अझेल के कसरी बितिरहेछ मकनपुरतिरको नयाँ नौलो खबर के कस्तो छ भनेको मैले हुन्छ आशिष जे कार्यक्रममा आउनुभयो छुटिन लागेर नमस्कार यति बेला मकनपुरबाट आशिष चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ शून्य छपन्न पाँच तिर्श टि र शून्य छपन्न पाँच तिर्श टि तिन सय तेत्तिसको दुईवटाबाट हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो लगदोरी भाका सुन्छौँ जिल्ला मेरो धौलागिरी अन्छ पऱ्यो जिल्ला मेरो धौलागिरी हन्छ भज्यो कि त यो मन हुन्छ जान्छ म त हजुर गलको त्यसै गो जातार दे मैलाउ छोराइलो म त हजुर गलको टेसाको जातार दे मैलाउ छोराइलो म त हजुर गलकुटे साइलो जतारोदीलामाइलो निकै नै रमाइलो लुगदोरी भएका थियो हामीले फिस्टभलमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हेलो कोई मित्र होलीफोन संपर्क में महासंगी करने प्रयत्न करमस्कार नमस्कार नमस्कार भंडारा ऋषि ऋषिजी खानपीन भी ना हम ऋषिजी कार्यक्रम सके दिन हामी एकैछिन एउटा मिठो लोकदोरी भाका बजाउँछौ त्यस मार्फत कसलाई सम्झना चाहनुहुन्छ नमस्कार भण्डारा ऋषि आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना जिरो मेरो पहिलोचोटि कुराकानी हो कि जस्तो लाग्यो मलाई तपाईँलाई रेडियो पर्मिलाजी शोरको पर्योक पानी हुन्छ पर्मिलाजी कार्यक्रम सम्झना हुन्छ परिमिला जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी आगामी श्रृङ्खला कार्यक्रममा पनि आउँदै गर्नु होला अहिले भने सुटिन्छौँ नमस्कार यति बेला बा चिसो पानीबाट परिमिला लामा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ खोरा सुमिसा तामाङ सुमिशाजी के कसरी बिताइरहनु भएको छ दिन हेलो सुमिसाजी के कसरी बिताइरहनु भएको छ दिनहरू बसी बस् हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद बाबु बाबु भा अनिविनाश दादा हजुर अनि मेरो घर परिवार हुने कुमार कुमार भाइ अनि राज कुमार भाइ हुन्छ सुमिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सुमी सा तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नुभएको छ अवक्रममा एउटा मिठो लगदरी भाका सुन्छौँ फुल फुलेर पहेँलाई भयो अवक्रममा तपाईँको लागि फूल फूल भय फूल फूल रा पायल भाई पूल आधी जोबन हास खिल मै गाय आधी जो बन भयाले भाओ कुी हाला मारने जुस्मानी फुल फुलेर फायालाई गयो आधी चौमन हाँसखेलमै गयो आधी चुमन मायालाई भयो निकै नै रमाइलो लोकदोरी लो भाका थियो रामजी खाँड अनि सम्झना लामी छाने नगरको सुँगुर आवाजमा सजिकै लोकदरी भागलाई पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रममा कोही मित्र म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राकको चिसो पानी कि शक्तिको चिसो पानी भनेको मैले कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ अनि ए अब राजनजी कार्यक्रममा हुनुहुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ भनेको मैले चिसोपानी <laughs> बाटो राजन लामा भन्नुभएको थियो उहाँसँग म कुराकानी गर्ने प्रयत्न गरिराखेको थियो तर पनि उहाँको साउनै सुनेको छैन भनेर विषयमा फोन सम्पर्क विषय भएको छ सुनै सपन्न बाँच तिर्सठी तिन सय बत्तीस र सुन्ने सपन्न बाँच तिर्सठी भएर तपाईँ पनि कार्यक्रममा आउन <laughs> सक्नुहुनेछ हम लोग दूरी भाका मफत अपना समझना संदेश राख मित्र होलीफोन संपर्क में हेलो हेलो होमस्कार बाबूजी क अनि हाम्रो बाबुजीको पढाइ कस्तो छ राम्रै राम्रै भन्नु पऱ्यो है हुन्छ कार्यक्रममा आउनुभएको छ सा, सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ मेरो सानो सुक्तिको लागि हजुर आ, सुन्त हुन्छ बाबु जी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति <coughs> बेला बाबु तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ के गर्नुहुन्छ अनि रेडियो अर्पण सुझको बसाईमा बस्ने लुकदोरी भाकाहरू तपाईँलाई कस्तो लाग्छ एकदम राम्रो लाग्छ लुकदोरी भाकाहरू गुनगुनाउनु चाहिँ सुन्नुहुन्छ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 हजुर नमस्कार दादा नमस्कार हजुर बिताइरहनु भएको छ भनेको मैले अनि आजको दिन के कसरी बिताउनु भनेर हुन्छ <laughs> आकर्षी कार्यक्रममा आउनुभएको किसिम पछाडि एउटा मिठो लोकदोरी भएको बजाउँछौँ त्यसमार्फत तपाईँ के कसलाई सम्झाउन चाहनुहुन्छ हजुरको लागि को नभएर दादाको लागि अनि त्यसपछि रिमलाल सन्त मन कुमार अनि त्यसपछि साधना मेरी साथी सुदुर अनि महेन्द्र मेरो काका अनि हुन्छ आकाश यही कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति नमस्का बेला मकनपुर साथबाट आकाश चिपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र आफ्ना आफन्त इष्टमित्रलाई पनि सम्झना सन्देश राखिराख्नुहुन्छ अनि कार्यक्रमको अन्त्यतिर सय तिनजना सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट सञ्जय चेपाङ गाईघाटबाट सन्जु मक्कनपुरबाट आशिष चेपाङ भण्डाराबाट ऋषि अधिकारी चिसोपानीबाट पर्मिला लामा कुरागबाट सुमिसा तामाङ चिसोपानीबाट राजन लामा आउनुभएको थियो उहाँसँग म कुराकानी गर्ने प्रयत्न गरिराखेको थिएँ तर पनि बिचैमा फोन सम्पर्क विक्षित भएको छ र भोलिको दिनहरूमा पक्कै पनि उहाँसँग कुराकानी हुन्छ हाम्रो त्यस्तै गरी कोरागबाट बाबु तामाङ आउनुभएको थियो माधवपुरबाट विनुका पन्थ आउनुभएको थियो त्यस्तै अन्तिममा फोन गर्ने साथी मकनपुर साथबाट आकाश चेपाङ आउनुभएको थियो फोन अनि फोन गर्न प्रयास गर्ने तपाईँप्रति निकै नै आभारी छु भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो सेट र मोबाइल सेटसम्म उठाउने प्राविधिक मित्रको लागि विष्णुजीप्रति धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री मधिवस मगर पनि कार्यक्रम अर्पण शुभ साँझको यो सयबाट उजुरी पर्छु नमस्कार कु कर डर बाकी जीवन ते घर तेरे पोटा सनो जिंदगी को घर बना एस आशा को झगड़े पीरती कर डर जिंदगी को घर बनाओ दर्शा आशा को जगह विरती को छागो। आशा को जगह ले रहा विरति को छागो। पार पार्ट, एक से चार थोपलो पांच मेगा